नमस्कार कार्यक्रम स्वास्थ्य सरकारमा यहाँलाई स्वागत छ प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज स्वास्थ्य सरकार हरेक हप्ताको सोमबार बिहान साढे सात बजे पश्चात आउने गर्दछ र आज पनि हामी उपस्थित भइसकेका स्वास्थ्य सरकारमा रहेर हामी स्वास्थ्यसँग सम्बन्धित विभिन्न जानकारीहरू प्रस्तुत गर्दै आइराखेका छौँ त्यसै कुनै एक स्वास्थ्य समस्याका विषयमा सम्बन्धित रोगका चिकित्सकहरूसँगको कुराकानी पनि जोड्दै आइराखेका छौँ समस्या समाधानका लागि आजको श्रृङ्खलामा भने हामी कुराकानी गर्दैछौँ विश्व स्वास्थ्य सङ्गठनले घातक इबोला भाइरस नियन्त्रणभन्दा बाहिर सकेको बताएर सतर्कता अपनाउन आग्रह गरिसकेको अवस्थामा नेपालमा भने के अवस्था रहन सक्ला र नेपालमा भइरहेका प्रयासका विषयमा आज हामी स्वास्थ्य सरकारको विषयमा कुराकानी गर्दैछौँ कुराकानीका लागि हामीसँग हुनुहुन्छ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बाबुराम मरासनीसँग हामी कुराकानी गर्दैछौँ नेपालमा यसको सम्भावना कस्तो रहनेछ यो सङ्क्रमणको लक्षण अवस्था कस्तो नेपालमा रहन सक्ला र नेपालमा भित्र नसक्ने सम्भावना कस्तो रहेको छ हामी यो विषयमा कुराकानी गर्दैछौँ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बाबुराम मरासिनीसँग बाबुराम सरलाई स्वागत छ अर्पणको स्वास्थ्य सरकार कार्यक्रममा धन्यवाद नमस्ते सुरुमा यो इबोला भाइरसकै बारेमा जानकारी गराउनुहोस् न आम श्रोताहरूलाई यो इबोला भाइरस भनेको यो सन् उन्नाइस सय छत्तरतिर अफ्रिकामा पत्ता आएको हो अफ्रिकामा चाहिँ काफी अलि नयाँ खालको रोग देखियो सुडान र कङ्गोमा साना गाउँहरूमा देखियो अनि त्यो रोगको बारेमा वैज्ञानिकहरूले अनुसन्धान गर्दै जाँदाखेरि यो एक प्रकारको आर्यण्य भाइरस भन्छ त्यो आरएनए भाइरसबाट आरएनए भाइरसबाट भएको भन्ने पत्ता लाग्यो र त्यसको चाहिँ त्यो कसरी भयो भन्ने कुरा चाहिँ अहिलेसम्म धेरै ज्ञान चाहिँ प्राप्त भइसकेका छैन तर त्यो बेलाका जो वैज्ञानिकहरूले त्यहाँ चाहिँ यसको अनुसन्धान गरे उनीहरूले यो जङ्गली जनावरहरू चिम्पाजी भयो भनौँ वनमा वनमान्छे त्यसपछि बाँदर लगायतका अथवा मरेका वन्यजन्तु uh, मानिसहरूले समाउने क्रममा असावधानिकपूर्वक समाउने क्रममा यो रोग मानिसमा आएको भन्ने खालको एउटा चाहिँ निष्कर्ष निकालेर छोडिदिए त्यही निष्कर्षलाई नै अहिलेसम्म मान्ने गरिएको छ अब अहिले आएर त्यो मान्छेदेखि ज के अरे वन्यजन्तुदेखि मान्छे मानिने थियो अब अहिले त्यही मान्छेदेखि मान्छेमा सर्न सुरु गरेको हुनाले त्यतातिर धेरै अहिले अनुसन्धान भइरहेको छैन सामान्य यसको मिल्दोजुल्दो अवस्था कुन रोग अथवा अलिअलि अब त्यो अब त्यस्तो त हुँदैन क्या अब अलिअलि मिल्ने चाहिँ त्यो अब त्यो अलिक कडा खालको डेङ्गुका बिरामी यस्तो जसको रगत पनि बग्छ त्यहाँ चाहिँ त्यो रगतमा चाहिँ जाँच गर्दाखेरि प्लेटलेट एकदम कम्बा हुन्छ ब्लिडिङ हुन्छ त्योसँग अलिअलि मिल्छ तर त्यो सुरुको लक्षणहरू चाहिँ त्यसो मिल्दैन जुन अब एउटा एटा डब्लुएसओले समेत सतर्कता अपना आग्रह कर देख् अब दक्षिण अफ्रीका में समस्या देखिए कतिपय जान गुमाइस अवस्था नेपाल भिता न सकने संभावना यहाँ कस्ट देखा इसमें उन्नीस सौ सन् उन्नीस सौ एक्न्न में सेनिटेरी रेगुलेसन्स भनेर चाहिँ त्यो बेलामा धेरै जसो पानी जहाजबाट आवाजावत हुन्थ्यो पानी जहाजबाट आवाजावत गर्ने क्रममा धेरै हजार चाहिँ टाइफाइड अनि प्लेट फैलिने गरेको थियो त्यो रोक्नको लागि विश्व स्वास्थ्यसँगले से चाहिँ सेनिटरी से रुल भन्न ल्यायो त्यसपछि नि त्यो पनि अनि त्यति अलि प्रभावकारी भएन भनेर उन सन् उन्नाइस चाहिँ फेरि चाहिँ यो हेल्थ रेगुलेसन्स भनेर चाहिँ यो नयाँ नियम यो नियम चाहिँ लागू गर्यो त्यो पनि भएन भनेर अहिले सन् दुई हजार पाँच पश्चात चाहिँ केही हेल्थ रेगुलेसन्स भनेर चाहिँ एउटा नयाँ यो नियम लागू भएको छ जस्तो यो महासन्धि हो यो भनेको यो उसको जस्तै स्वर्कीजन्य पदार्थकोमा रोक लगाउने नियन्त्रण गर्ने खालको यो महासन्धि हो यो दुई हजार यो संसारभरिका सबै विश्व स्वास्थ्य संस्था सदस्य राष्ट्रहरूमा लागु भएको छ त्यो अनुसार के भन्छ भने चार किसिमको कुनै पनि चाहिँ खतरा संसारमा देखिएमा यो चाहिँ तुरुन्त विश्व स्वास्थ्य सङ्घको केन्द्रीय कार्यालय जिम्मेवारमा खबर गर्नुपर्ने प्रावधान छ चाहिँ किटाणुबाट चाहिँ भाइरस ब्याक्टेरिया जुनसुकै किटाणुबाट अर्को चाहिँ खाद्यान्नबाट फैलिएमा अर्को चाहिँ केमिकल आ, यो केमिकल भन्नाले चाहिँ रासायनिक कुराहरूबाट चाहिँ रोग फैलिएमा र चौथो चाहिँ न्युक्लियर न्युक्लियर उसबाट चाहिँ यो चाहिँ फैलिने सम्भावना भएमा विश्व स्वास्थ्य सङ्घलाई खबर गर्नुपर्छ अब कहिले विश्व स्वास्थ्य सङ्घले अहिले के त्यो गऱ्यो भने चाहिँ मूल्याङ्कन गर्यो भने त्यहाँ चाहिँ जुन चाहिँ यो चार पाँच देशमा अफ्रिकाको पश्चिम देशका चार पाँच देशमा फैलिएका रोगहरूको रोगहरू संसारभरि फैलिन सक्ने सम्भावना देख्यो त्यो देखेर उनीहरूले चाहिँ यसलाई चाहिँ यो स्वास्थ्य आपतकाल भनेर चाहिँ घोषणा गरेको त्यही अनुसार अब त्यो स्वास्थ्य आपतकाल घोषणा गरिसकेपछि यो हरेक देशहरूले पनि त्यो स्वास्थ्य आपतकालको आभार बनाउनु अब चाहिँ सतर्कता बनाउनु चाहिँ दे जरुरी देखिन्छ भनेपछि नेपालमा पनि सतर्कताको आवश्यकता देखियो देखियो नि अब हामी त्यहाँ पनि अब त्यो दुई तिन किसिमले अब हामी कहाँ अब कस्तो छ भने दुई तिन किसिमले हामी पनि अब यसमा सम्भावना देख्छौँ अब एउटा चाहिँ के छ अब नेपालका त्यहाँ चाहिँ काम गर्ने गैर सरकारी संस्थाहरूमा लाइब्रेरिया सिएरा लेवन गिनीमा प्रशस्तै यो प्राविधिक गैर प्राविधिकहरू चाहिँ त्यहाँ काम गरिराख्नु भएको छ नम्बर नम्बर दुई अनि त्यसपछि के छ भने हाम्रो लाइब्रेरियामा सानो शान्ति सेनाको युनिट पनि कार्यरत छ नम्बर तिन नाइजेरियामा अलि थुप्रै वैदेशिक बेरोजगारीमा दर, बस्ने हजारौँ हजार मान्छेहरू त्यहाँ कार्यरत हुनुहुन्छ अब यो चार देशमा फैलिएको हुनाले त्यहाँबाट उहाँबाट फेरि डराएर अथवा रोग लागेर जोरो आयो भनेर यता थुक्ख नेपालतिर आउने अनि त्यो चाहिँ एयरपोर्टबाट ये ये फटाफट अनि घरसम्म जाने अनि घरका घरको मानिसलाई सार्ने अनि त्यो चाहिँ अनि बस्ती गाउँका मान्छेहरूलाई सार्ने हुनसक्छ कि भन्ने चाहिँ एउटा चाहिँ सम्भावना चाहिँ देखिन्छ भने दोस्रोसँग सम्भावना हाम्रो चाहिँ अब छिमेकी दुइटै चिन र भारतका मान्छेहरूको त्यहाँ उपस्थिति अफ्रिकामा उपस्थिति अहिले एकदमै बाक्लो छ उनीहरू चाहिँ विभिन्न किसिमले यो अब खास गरी उद्योगिक पनि धेरै छिन्थ्यो त्यसो त्यताबाट पनि अब हामीको चाहिँ अब खुला जस्तै छ सिमाना त्यहाँबाट पनि रोग नेपालतिर आउन सक्ने सम्भावना चाहिँ अलिक देखिन्छ अब यसको अलिकति आउनु सक्दैन कि भन्ने सम्भावना के हो भने हाम्रो अफ्रिकासँग नेपालको डाइरेक्ट फ्लाइट पनि छैन त्यहाँबाट कुनै अन्तर्राष्ट्रिय वायु सेवा सिधै अफ्रिका जाने र अफ्रिकाबाट यहाँ नेपालमा आउने हुँदैन या यहाँ आउने जति अफ्रिकाबाट आउने नागरिकहरू अथवा नेपाली अथवा दैर नेपाली नागरिकहरू या मध्यपूर्वबाट या भारत अथवा त्यत्रो देश हुँदै चाहिँ नेपालमा आउनुपर्ने हुन्छ नेपा त्यसले गर्दाखेरि चाहिँ अब त्यो लामो समय लाग्छ उहाँ चाहिँ अर्को देशमा बस्नु पऱ्यो त्यहाँ पनि केही न केही छानबिन हुन्छ त्यो एउटा केही सकारात्मक पक्ष हो भने अलिकति अब खानपान त्यहाँको व्यवहार र अफ्रिकाको व्यवहार र हाम्रो व्यवहार चाहिँ अलिकति फरक भएको कारणले यो आइहाल्दैन कि भन्ने पनि सम्भावना छ तर त्यो भनेर हुँदैन हामीले आफ्नो सतर्कता चाहिँ हामीले अप्नाउन सुरु गर्नुपर्छ अब यसका लागि भएका प्रयासहरू यहाँले गर्नुभएका पहलहरू के छन् या अब हामीले खास एउटा अब नेपालमा देखिएको अहिले देखिएको अलि अब हाम्रो सरकारको कमी के हो भने चाहिँ यो अन्तर्राष्ट्रिय नाकाहरूमा जहाँबाट विदेशीहरू नेपालमा पस्छन् भिसा लाग्छ त्यस्तो ठाउँहरूमा जहाँ पनि अब अहिले चाहिँ स्वास्थ्यको प्रोजेक्टाउनेहरू सुरु गरिएको छ संसारभरि नै यो हेल्थ कन्ट्रोलभन्दा कहीँ यो क्वारेन्टाइन हो त्यो वास्तवमा त्यहाँबाट कुनै चाहिँ बिरामी मान्छे जसले चाहिँ अनि रोग सार्न सक्छ अरू जनतामा त्यस्तो मानिसहरूको प्रवेश निर्वाध रूपमा नहोस् अनि उनीहरूलाई चाहिँ अनि चाहिँ त्यहाँ चाहिँ आयो भने चाहिँ त्यसको चाहिँ अलिकति प्रारम्भिक जाँच बुझोस् अनि अनि बिरामी रहेछ भने अस्पतालमा लगेर राख्ने फेरि थप परीक्षणहरू गरेर यो सर्न सक्ने नसक्ने निर्देश यो चाहिँ निर्दल गरेर मात्रै छोड्नुपर्ने हुन्छ त्यो खालको अहिलेसम्म हामीले व्यवस्था सुरु गर्न सकेका छैनौँ अहिले सुरु गर्न नसक्नुको कारण चाहिँ अब तपाईँले किन हो भनेर भन्नु होला अब त्यो भन्नुभन्दा अगाडि नै म भन्छु यो चाहिँ अनि नै अब बजेटै उपलब्ध भएन अब यो कुरालाई अब अलि हाम्रो अर्थ मन्त्रालय राष्ट्रिय योजनाहरूले अलि गम्भीर रूपमा नलिएको जस्तो देखिन्छ अब वार्डले अब यसलाई चाहिँ यो स्वास्थ्यमा लगाउँदाखेरि किन यतिका मान्छेहरू मान्छे पनि प्रशस्त राख्नुपर्ने हो फेरि अब भन्सार कार्यालयहरूमा दुई सिफ्टमा राख्नुपर्ने हुन्छ भने त्रिभुवन विमानस्थलमा चाहिँ अठार बिस घन्टा खोल्छ त्यसो भए हुनाले त्यहाँ चाहिँ तिन सिटमा यो चाहिँ स्वास्थ्यको कर्मचारीहरू लगातार राख्नुपर्ने हुन्छ त्यसैले अहिले खर्चिलो पनि छ खर्चिलो भन्नाले अब धेरै साह्रै खर्च गर्छ चार पाँच करोड रुपियाँ वार्षिक खर्च हुनसक्छ यो अब पैसा बजेट उपलब्ध नभएको कारणले हामीले चाहिँ अहिलेसम्म चाहिँ यो सुरु गर्न सकेका छैनौँ त्यो सुरु गऱ्यो भने चाहिँ त्यहाँबाट नै केही शङ्कास्पद बिरामीहरू त्यो टोलीहरूले नै अनि पहिचान गर्ने र उहाँहरूलाई चाहिँ अस्पताल लगेर भर्ना गरिने प्रारम्भिक mm. ठाउँ त्यो चाहिँ परीक्षणहरू हुने त्यसपछि जान दिने अथवा अस्पतालमा भर्ना गरेर राख्ने उपचार गर्ने भन्ने कुराहरूको एउटा सिस्टम सुरु भइसकेपछि त्यसले चाहिँ धेरै कुराहरू रोक्छ भन्ने हामीले अनुमान गरेका छौँ बजेटकै कारणले गर्दाखेरि समस्या मान्छेको मृत्यु नै हुने अवस्था आयो भने अब त्यसमा हेरेर बस्ने अवस्था पनि नहोला नि त यसमा विशेष होइन यसको लागि त अब यो त अर्थ मन्त्रालयहरूले के बुझ्नुपर्छ भने यसको यसको चाहिँ यो प्रभाव आर्थिक क्षेत्रमा अत्यन्त ठुल्ठरलाग्दो हुन्छ यो त एक प्रकार यहाँ धेरै रोगीहरू बिग्रियो भने यो अब वायु सेवाहरूले चाहिँ अन्तर्राष्ट्रिय वायु सेवाहरूले फ्लाइट क्यान्सल गर्ने नेपालको फ्लाइट क्यान्सल गर्ने अथवा केही समयको लागि रोक्ने मान्छेहरूले चाहिँ टिकट नलिने नेपालकै भित्रका मान्छेहरू त्यो प्रभावित क्षेत्रमा नआउने यस्तो खालको कुराहरू चाहिँ भएर यो चाहिँ अत्यन्त नकारात्मकतिर जान सक्छ अब अहिले नै त्यहाँ हेर्नुहोस् अब अझ हजुर आउने बेला भएको छ साउदी अरेबियामा साउदी अरेबिया के भने मैले नाइजेरिया सेरा लोन अनि त्यसपछि गा गिनी अनि त्यसपछि लाइबेरियाका नागरिकहरूलाई म चाहिँ अलिकति भिसा दिन्न भनेर उसले अहिले घोषणा गरिसके भनेपछि यस्तो यस्तो खालको प्रभावले गर्दा गर। पर्छ त्यसमा चाहिँ त्यसले चाहिँ स्वास्थ्य मात्रै होइन त्यहाँको आर्थिक प्रगतिमा सम्बन्धी यो चाहिँ अनि ठुलो यसले चाहिँ प्रभाव सोध्ने गर्छ जुन अब यो इबोलाको लक्षण अनि सर्ने माध्यम के हुन् यो इबोलामा धेरैजसो मानिसहरूलाई चाहिँ उच्च ज्वरो आउने घाँटी दुख्ने त्यसपछि चाहिँ शरीर दुख्ने टाउको दुख्ने जस्ता यो शरीरमा अलिकति यो मसिनो दानाहरू जस्तो आउने देखिन्छ भने दोस्रो चरणमा गएर पेट दुख्ने विसा बान्धा हुने पनि हुन्छ र तेस्रो चरणमा चाहिँ यो चाहिँ आँखा रा, रा चा, रात हुने त्यसपछि यो शरीरको कुनै पनि भागबाट चाहिँ रगत बग्न सुरु हुने र अन्त्यमा चाहिँ यो कलेजो र किडनीले काम गर्न छोडेर त्यो फेल हुन्छ रगत त्यसलाई असफल हुन्छ त्यसले काम गर्न बन्द गर्छ काम गर्न बन्द गरिसकेपछि मानिसको मृत्यु हुन्छ यो सहरले कुरा गर्दाखेरि अब अहिलेसम्मको के भन्छ भने यो रगतबाट सर्छ रगत र शरीरबाट निस्किने तरल पदार्थहरूबाट यो रोगको भाइरसहरू अर्को मान्छेमा सर्छन् भन्ने गरिएको छ र अहिले अब कतिपय कुरा यसमा चाहिँ अहिले पनि अस्पष्ट छ र यो चाहिँ बढी खतरा चाहिँ त्यही घरकै व्यक्तिहरू घरका जो चाहिँ घर परिवारका व्यक्तिहरू र अस्पतालका स्वास्थ्य कर्मीहरूलाई चाहिँ यो बढी खतरा छ भनेर भनिएको छ त्यही त्यहाँ अहिले यो आकारमा चिनेको पछाडि के हो भने एउटा विश्व स्वास्थ्य सङ्घले अस्पताल खोलेको थियो यो अस्पताल खोलेको अस्पतालमा कार्यरत केही चिकित्सक र यो चाहिँ नर्सहरूको फ्याब्रिकहरूको मृत्यु भयो त्यसपछि यसले चाहिँ झन् अलिकति बढ्दा त्रास र नकारात्मक प्रभाव पारेको देखिन्छ यसको उपचार पद्धति अनि यो अब सङ्क्रमण लागिसकेपछि खतराको सङ्केत अथवा मृत्यु नै हुने सम्भावना त्यो कतिको छ यो अब निको यसको त अहिलेसम्म हेर्दाखेरिको त्यो उन्नाइस सय छत्तरदेखि अब अहिलेसम्म करिब यो पचास वर्षदेखि यो चाहिँ लगातार यसको ऊ भइरहेको छ प्रकोप भइरहेको छ त्यसैले अब अहिले हेर्दाखेरि के छ भने करिब नब्बे प्रतिशतसम्म मृत्युदर देखिएको छ नब्बे प्रतिशत चाहिँ देखिएको छ यसको खोप पनि छैन यसको चाहिँ उपचार पनि छैन अब खासै केही लक्षणको मात्रै उपचार गर्ने बढी गम्भीर भयो भने आइसियुमा राखेर उपचार गर्नुपर्छ अरू खालको त्यस्तो उपचार चाहिँ अहिले चाहिँ विज्ञानले विज्ञानले विकास गरिसकेको छैन हुन्छ हामी कुराकानीको अन्त्यमा छौँ रेडियो अर्पण अनलाइन मार्फत पनि देश विदेशमा नेपालीहरूले सुनिरहनु छ अन्त्यमा यहाँको आग्रह के रहनेछ अब आ, यो के छ भने अब कोही अहिले व्यक्तिहरू चाहिँ अब हामीले यहाँ अरू यसको उपचार गर्ने उपचारभन्दा पनि यसको निदान गर्ने पद्धतिहरू पनि विकास गर्दैछौँ अब यहाँ अहिलेसम्म यसको नेपालमा निदान हुन सक्दैन किनभने यसका बिरामीहरू नभए हुनाले यसको टेस्ट हुने यो प्रविधि नेपालमा बिग्रिसकेको छैन त्यो अब हामी ल्याउने क्रममा छौँ छिटै अब चाहिँ नेपालमा यसको डायग्नोसिसको गर्ने चाहिँ व्यवस्था सुरु हुन्छ साथै कोही व्यक्ति अब तिन हप्ता यता अफ्रिकाको कुनै पनि भागबाट नेपाल फर्किनु भएको छ आउनुभएको छ र आफूलाई कुनै प्रकारको एउटा चाहिँ असजिलो महसुस भयो रोग लागेको जस्तो महसुस भयो भने तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गएर परामर्श गर्नु होला भन्ने चाहिँ मेरो अनुरोध छ अनुसार हामीलाई समय दिनुभयो कुराकानी गरिदिनु यहाँलाई धेरै धेरै धन्यवाद छ धन्यवाद छ इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बाबुराम मरासनीसँग हामीले कुराकानी गऱ्यौँ इबोला भाइरस अहिले जुन दक्षिण अफ्रिकामा विशेष त देखिएको छ र एउटा नेपालीहरू पनि त्यस क्षेत्रमा जुन दक्षिण अफ्रिकामा गएर काम गरिरहेको अवस्थामा यो सर्ने माध्यम सरुवा रोग हो र यसले मान्छे मान्छेबाट सार्ने भएको कारणले गर्दा पनि विदेश गएका ती नेपालीहरूबाट यदि रोग लागेको छ भने नेपाल आउँदा अन्य नेपालीमा पनि रोग लाग्न सक्ने सम्भावना र इबोला भाइरसका विषयमा हामीले कुराकानी गऱ्यौँ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बाबुराम मरासनीसँग उहाँसँग गरिएको कुराकानीसँगै आजको लागि स्वास्थ्य सरकारको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद मेरो आवाज तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक मित्र रिजनलाई विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुट्टिन्छु तप को सास्थ्यमय बीतुष नमस्कार रेडियो अर्पण एक सौ चार